सक यहाँ यस्तो यस्तो यस्तो पाग जिन्दगी को मलाई आउँदैन साथी तेरो लागि बोलिन्छ आज अन्त सैनिक जस्तो गर्छु तर बाछु जस्तो राजा आसम्जना धेरै भए मात्र बाचना आउँछ गर्न जाऊ खाऊ आलो चिउडा खाजा यस्तो चालाले चलदैन यहाँ यस्तो फाडाले चलदैन यहाँ यस्तो चाडाले चलदैन यहाँ यस्तो फाडाले चलदैन यहाँ यस्तो चाक पारि बालिमा नि चलिबेसी चलिबेसी पारि बालिमा on the top of Tune in to Radio Ralbhani 100.6 MHz, MHz, MHz, MHz. Complete Radio Station. Studio Time Check. Ahi li, chao bazi ko chao. Suchanara manuranjan kusatana. am heart chant a bike ikusi landei na chandei radio around townie honley bunch makes a complete radio station station Leo in Leadership Leo in Experience Leo in Opportunity And S, Leo in Change By the... Burton Ma, Leo Leo आज मेरो छोरो सोह्र वर्ष पुगेको छ जन्मदिन त राम्रोसँग मनाउन दिनुहोस् रामु काका भोलि का। सबै हेरे सचेतज्यूलाई भेटेर सिफारिस लिन्छु त्यसपछि सिधै जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउला हुन्न बाबा अनि भोट भोट लाटा का बरु फोटो हाथ पर्ने बे जिला नजिके निर्वाचन कार्यालय नाम दर्ता कराई हाल हर एक नागरिक गई को जिल्ला गई साथी, को या जिल्ला कार्यालय या जिला प्रशासन कार्यालय सहित मतदाता नावली में नाम दर्ता जनहित राजधानी युवा प्रयास Leo in leadership, Leo in experience, Leo in opportunity, and S, Leo in change. By Burton Ma, Leo. Hello, hi, and you, Namaste. This is our program, Leo in Change. I'm going to talk to you about this new year, and this new year, the new year, the new year, the new year, the new year, the new year, the new year, the new year, the new year, the new year. साग सम्मेलन नजिकले गर्दाखेरि काठमाडौँको सहरहरूमा घरहरूमा रङद धल्ने कार्यक्रम जारी छ पाटी पौवाहरू सफा गरिराखेका छन् सडक पेटीहरू मरमत गर्ने क्रम चलिराखेको छ सोनर सोलर प्यानलका बत्तीहरू सडकमा फिजाइएका छन् अझ समग्रमा भन्यो भने काठमाडौँ जस्तै गरी सिँगारिएको छ साग शिखर सम्मेलनको लागि र यही सहर ए, ए खतरा यही रमाइलो र यही मस्तीको सहरबाट बोलिराखेका छौँ प्रोग्राम लियो इन चेन्जबाट होइन निरज एकदमै साथीहरू अब बेहुलाहरू पनि तमतमयार भएर आउँदै हुनुहुन्छ नेपालमा बेहुलीको दर्शन गर्न सायद उहाँहरूले बिहे गर्नुहुन्छ या गर्नु न भन्ने कुरा चाहिँ सार्को सम्मेलनको दिन हामीले त्यहाँको भएका एजेन्डाहरूबाट सुन्नेछौँ अनि मस्ती गर्नेछौँ एजेन्डाहरू पारित भए बिहे हुनेछ नभए के हुन्छ भन्दाखेरि नभए भाल्दै भएन लटेको छ साथीहरू मस्तीको कुरा त भइहाल्छ प्रोग्राम लियो इन्सुएन्समा कार्यक्रम लियो एनचेन्ज युवाको लागि युवाको सुरुवाती लियो क्लब अफ काठमाडौँ सेन्ट्रल टाउनले होस्ट गरिराखेको प्रोग्राम हो भने हामी यतिखेर काठमाडौँमा रहेको रेडियो राजधानीको स्टेसनबाट बोलिरहेका छौँ साथसाथै तपाईँले हाम्रो आवाज यतिखेर नुवाकोटम एक सय छ आठ मेगाकोट रेडियो गोर्खाले नाइन्टी थ्री पोइन्ट सिक्स मेगा हेज गोर्खा मेरो साथी एफएम हन्ड्रेड सेभेन पोइन्ट रेडियो भानुभक्त हन्ड्रेड फोर दमौली रेडियो डोरबाट हन्ड्रेड थ्री पोइन्ट एट साथसाथै रेडियो सफलता पोखराबाट पनि तपाईँले प्रोग्राम लियो इन चेन्ज सुनिराख्नु भएको छ त्यति मात्रै नभएर विदेशमा पनि हुनुहुन्छ भने टक्क वेबमा गएर नै तत्काल लाइभ सुन्न सक्नुहुनेछ देशमा अहिले युवाको अवस्था कस्तो छ र युवाहरूले के कस्ता काम गरिराखेका छन् देशमा भई घटेका कार्यक्रम र साथसाथै देशमा चाहिँ हामी जस्ता युवाले देश परिवर्तनको लागि के कस्ता कामहरू गर्न सक्छौँ भन्ने विषयमा हामी यस लियोजमा चर्चा अनि परिचर्चा गर्दै आइराखेका छौँ मस्ती त युवालाई छँदैछ होइन साथीहरू सा झिङ्गालालाई भएन भने त काम कर्तव्यारिज अनि बुवा आमाको सहयोग अनि समाजसेवा देश विकास गर्ने त कामै हुँदैन पहिला झिङ्गालालाई गर्नु पर्यो साथीहरू लटिक छ सोर्डी आज मुडमा छ थाहा भइसक्यो मैले साथीहरू प्रोग्रामको बारेमा फेरि पनि एकचोटि लिडरसिप एक्सपिरियन्स र अपर्च्युनिटी हामी लिडरसिपका कुरा गर्छौँ एक्सपिरियन्सका कुरा गर्छौँ र अपर्च्युनिटीका कुरा गर्छौँ हामी स्टुडियोमा बसेर मस्तै गर्दा गर्दै तपाईँको लाइफसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्धित कुनै विषयहरू हुनसक्छन् जसले चाहिँ तपाईँको लाइफलाई तपाईँ अहिले बसिराख्नु भएको स्थानबाट अलिकति उचाल्न सक्छ अलिकति माथि पुऱ्याउन सक्छ त्यो विषयमा पनि हामी चर्चा गर्दै आइरहेका छौँ अह साथै त्यति मात्रै नभएर पनि तपाईँहरूको प्रत्यक्ष अघि भीषण सोल्टाले भने जस्तो प्रत्यक्ष के एकदमै मस्ती गर्ने टाइपका का कामहरू कुराहरू पनि छन् भने पनि हामी त्यसका बारेमा पनि टक्क गफ गर्छौँ अनि त्यसपछि भीषण सोल्टाले अघि भनिरहेको थियो ए दाइ ए धेर सोल्टा मलाई त यहाँ राम्रै केटीले आज प्रपोज गरे भनेर भन्थ्यो त्यस्तो कुरा पनि हामी छलफल गर्छौँ <laughs> वा याद मान्छे जहिले भयो यदि कुरा प्रोग्रामको स्टार्टिङमै मेरो मुड खराब गर्छ नि दसवटा लडेको छ साथीहरू आज हामीसँग आज हामी नेपालमा अन्टरप्रिनिरसिपको अवस्था कस्तो छ अझैभन्दा उद्यमशीलता र उद्यमीहरूको अवस्था कस्तो छ विशेष गरी हामी युथहरू केही नयाँ जोस नयाँ जाँगर नयाँ भावना नया नयाँ आवाज र नयाँ सिर्जना गर्नेहरू चाहन्छौँ र कस्तो छ नेपालमा युथहरूको अवस्था जुन अन्टरप्रिनिरसिपमा भनिन्छ नि थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली हाम्रो लोकल रिसोर्सेसलाई युज गरेर कसरी हामी चाहिँ खतरा झिँगालाई काम गर्न सक्छौँ भनेर यसै क्षेत्रमा चाहिँ विगत लामो समयदेखि रहि आउनुभएका हाम्रा आदरणीय दाजु सुरत किरिया हामीसँग हुनुहुन्छ उहाँको बारेमा भन्नुपर्दा उहाँ को हुनुहुन्छ ओरियन फिल्मसको साथसाथै नेसनल कोअर्डिनेटर सेज नेपाल भन्ने एउटा संस्था छ जसले चाहिँ अन्टरप्रिनरसिपको बारेमा मस्तीका कुरा रमाइलाका कुरा र मोटिभेसनका कुरा गरिराखेको हुन्छ साथसाथै उहाँ रिपोर्टर हुनुहुन्छ खबर साउथ एजियामा पनि र पास्ट युएस एम्बेसी युथ एडभाइजरी काउन्सिलमा पनि उहाँ हुनुहुन्थ्यो र सुरत दाजु स्वागत छ कार्यक्रममा धन्यवाद अनि दाजु एउटा कुरा भनिदिनुहोस् है यो जिन्दगीमा यो जुन लाइफमा छ नि अति हामीले भने जस्तो लाइफ सुट बी झिङ्गालाला भन्ने शब्द काम हामी गर्दै गर्दा यति धेरै काममा एकैचोटि इन्भल्भ हुँदाखेरि लाइफ कस्तो बितिरहेको छ एकचोटि भनिदिनुहोस् न लाइफ मस्ती बितिरहेको छ काम तन्न छ तर भन्छ नि वर्क हार्ड प्ले हार्डर भन्ने छ नि त्यो भनाइमा विश्वास गर्छु म त्यो मस्त काम गरिन्छ अनि मस्त मस्ती पनि गरिन्छ साथीहरू त्यो त ज्यानहरूले थाहा पाउँछ हामीहरूले <laughs> <laughs> <laughs> लडेको छ सोधिन्छ ज्यानै हेर्छ त पहिला दाजु प्रोग्रामको स्टार्टिङमा आज हामीले साथीहरूसँग विचार पनि लेखेका थियौँ तपाईँ अन्टरप्रिनरसिपमा एकजना पोख्त मान्छे आउँदै हुनुहुन्छ प्रोग्राममा तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि कतिपय साथीहरूलाई त अन्टरप्रिनियरसिप भनेको के हो कुनजनाको नाम पनि थाहा दा छ नि है दाजु त्यही भएर प्रोग्रामको स्टार्टिङ लाइनमा अन्टरप्रिनेरसिप अर्थात् उद्यमशीलता आज भनौँ भनेको के हो र कस्ता कस्ता व्यक्तिहरू चाहिँ अन्टरप्रिनेर बन्न सक्छन् उद्यमी बन्न सक्छन् एकदमै राम्रो प्रश्न सोध्नुभयो अब डेफिनेसनकै तरिकाले जाने हो भने चाहिँ अब हामीलाई जहिले पनि स्कुल लेभलदेखि नै पढाउँदाखेरि जहिले पनि जे कुरा डिफाइन गर भनेर सिकाइरहन्छन् होइन अब डिफाइनै गर्ने हो भने चाहिँ एन्टरप्रिनर इज सम वान वु डज समथिङ न्यु होइन कुनै पनि नयाँ कुरा गर्ने र त्यसलाई त्यसबाट रेभेन्यू पनि जेनेरेट गर्न सक्ने मान्छेलाई चाहिँ एन्टरप्रिनर भन्छन् तर त्यो चाहिँ एक्जाममा सोद्धाखेरि यति नै एन्सर भयो रियल लाइफमा मेरो बुझाइ चाहिँ के हो भने प्रत्येक ह्युमन बिइङ हुन्छ नि जो मान्छेहरू छ नि हामी मान्छे हुनुको नेचुरल क्वालिटी भने नै एन्टरप्रेनर हुनु हो जस्तै अब हाम्रो मा हेरौँ न हामी जस्तै केही कुरा बोर लाग्यो भने हामी केही कुरा नयाँ कुरा पत्ता लगाउन खोज्छौँ केही समस्या भयो भने त्यसलाई नयाँ तरिकाले सल्भ गर्न खोज्छौँ होइन हाम्रो इतिहास हेर्दाखेरि पनि मान्छेलाई जाडो भयो आगो पत्ता लगाए होइन Uh, सधैँ डुलेर हिँड्न गाह्रो भयो त्यही भएर कृषि पत्ता लगाए घर पत्ता लगाए बस्ती पत्ता लगाए समाज पत्ता लगाए होइन सो so त्यसरी त्यो प्रब्लम सल्भ गर्दै आइरहेका छन् र मेरो विचारमा चाहिँ त्यस्तो व्यक्ति अन्टरप्रेनर हो जो चाहिँ प्रब्लमलाई सल्भ गरेर आफ्नो भइरहेको स्टेटलाई यसलाई अझै राम्रो बनाउन खोज्छ अनि दाजु एउटा कुरो चाहिँ जस्तो यो भन्नुहोस् है हाम्रो देशमा अब चोरी भयो चोरी त नराम्रो हो नि त हजुर तर एकजना गरिब मान्छेले होइन कसैको अलि टन्न पैसा भएको मान्छे हो घर घर लुटेर उसको जीवन चलाउनु यो, यो पनि अन्टरप्रेनरसिप उद्यमी हो त्यसलाई तर त्यो चाहिँ अलि भन्न मिलेन किनभने त्यो चाहिँ अब गैर कानुनी कुरा पनि भयो र गैर कानुन भन्दा अनैतिक काम पनि भयो त पाए नि विचारले होइन र हजुर पायो होइन अनि त्यसपछि अब जेल जानु पनि त पायो नि त फेरि <laughs> सोल्टाको बुद्धि राम राम राम चोर्ने कुरो गर्छ स्टेसनमा बसेर जिन्दगी चलाउने हो क्या सोल्टा चोर्नु पनि पायो पार्नु चोड्नुहोस् है साथी चोड्नुहोस् बरु सम्पर्क गर्नुहोस् मलाई हे कहिले यदि माइटामा काम लागेन चुट्लान चुट्लान मान्छेहरू यहाँ एफएममाटै कुरो नगर यहाँ अर्को प्रश्न गर्नु परेन अनि दाजु सुन्नु न अनि यो जुन उद्यमशीलताको कुरा गऱ्यौँ अझ विशेष गरी युवामा होइन अनि यो व्यापार गर्नु र व्यापारी भन्छ नि व्यापारी र यो उद्यमशील अथवा व्यक्ति भनेर चाहिँ के फरक धेरै त्यो चाहिँ के भने अब जस्तै व्यापारी भनेर चाहिँ त्यस्तो व्यक्ति भयो जुन चाहिँ पहिल्यै भइरहेको कामलाई फेरि रेप्लिकेट गर्यो भने त्यो चाहिँ व्यापारी भयो होइन अब तपाईँले गएर अर्को एउटा किराना पसल खोल्नुभयो भने कुनै नौलो कुरा त भएन व्यापार व्यवसाय त गर्नुभयो तर किराना पसल त यहाँ लाखाउँछन् त्यो तपाईँ व्यवसायी हुनुभयो तर एउटा केही नयाँ कुरा पत्ता भयो भने चाहिँ तपाईँ उद्यमी भन्नुभयो जस्तै अब नेपालको कन्टेक्समा चाहिँ वालमार्ट जस्तो कुनै छैन अरे ठुलो तरिकाले बिजनेस गर्ने र तपाईँले नयाँ कुरा सुरु गर्नुभयो भने चाहिँ तपाईँ चाहिँ उद्यमी हुनुभयो मानव नेपालमा चाहिँ अर्ग्यानिक फार्मिङ चाहिँ त्यति चल्याएको छैन र नेपालमा तपाईँले नयाँ कुरा सुरु गर्नुभयो भने तपाईँ चाहिँ उद्यमी हुनुभयो फरक चाहिँ त्यस्तो छ हजुर अनि अघि मैले प्रोग्रामको स्टार्टिङ लाइनमा एउटा कोटेसन भनेको थिएँ थाहा छैन कसले दिएको कोटेसन हो थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भनेको आफ्नो समाजमा क्षेत्रमा जे जे छ त्यो कुरालाई चाहिँ युटिलाइज गरेर सोच्न चाहिँ सोल्टा ठुलो सोच तर युटिलाइज चाहिँ आफ्नो भएको लोक्यालिटीमा भएको रिसोर्सेसहरू युज गर भन्ने छ नेपालमा स्थानीय स्रोत र साधन प्रयोग गर्न सक्ने व्यवसाय कस्ता कस्ता छन् दाजु नेपालमा त धेरै नै छन् अवसरहरू सोच्दै जाने सो हो भने चाहिँ नेपालमा जतिको अवसर त अरू कहाँ छ र भने जस्तो लाग्छ किनभने अरू देशमा त धेरैले गरि नै सके सो त्यही भएर त्यहाँ नयाँ कुरा गर्न के नै बाँकी छ र भन्ने भयो होइन जस्तै अब उदाहरणको लागि संयुक्त राज्य अमेरिकाकै कुरा लिउँ त्यहाँ गएर तपाईँले इनोभेसनै गर्नुभयो भने एकदम कटिङ एज लेटेस्ट केही नयाँ इनोभेसन गर्नुपर्छ नेपालको कन्डिक्समा त धेरै कुरा भएकै छैनन् होइन र नेपालको कन्डिक्समा मैले देख्दाखेरि चाहिँ विशेष गरी पर्यटनको क्षेत्र र कृषिको क्षेत्र र आइटीको क्षेत्रमा चाहिँ एकदमै धेरै सम्भावनाहरू देख्छु किनभने यी क्षेत्रहरूमा केही के भएकै छैनन् अहिलेसम्म जे जति छन् त्यो चाहिँ एक प्रकारले भन्नुपर्दा मा मस्ती गरिरहेछन् अहिले जो जति उद्यमीहरू छन् व्यापारीहरू छन् ल है साथीहरू हाम्रो सुरत दाईले भनिहाल्नुभयो मौकामा चौका हाँ नघुमाऊ नेपालमा तिनवटा कुरा त अझ यो त भनेरै ठोक्का दिइसक्नु भयो अरू बाँकी अपर्च्युनिटी त कति चन कति साथीहरू भन्छन् नि हामीहरू अस्ति एकजना साथीलाई पनि मैले गफ हानिदिइसकेको थिएँ गफ भनेको राम्रै कुरा हो बेरोजगार युवाहरू बेरोजगार युवाहरूलाई अधिकार गरौँ भन्दा पनि साथीहरू आफूले स्किल र आफ्नो अघि सुरले भने जस्तो पहिला स्किल के छ भन्ने कुरा पत्ता लगाउँ त्यो स्किल भएपछि यो रोजगार उद्यमशीलता भने त टक्क टक, टक्क आफ्नो हातमा टक्क फुन कुरा होइन त सुर दाय एकदमै एकदमै ठिक हो एउटा उदाहरण दिइहेर्छु है तमा जस्तै मैले अस्ति यसो अध्ययन गरी हेरेको नेपालमा चाहिँ यो यति धेरै यो हिमाल पहाडहरू यति धेरै छन् नेपाल चाहिँ नेचुरल्ली नेपाल सुन्दर mm -hmm. नेपाल भनेर हेर्छौँ मैले यसो सोचे हेरेको कति रहेछ नि त पर्यटक नेपाल आउने भनेर यसो हेर्दा त जम्मा साढे सात लाख जस्तो त्यो पनि पुग नपुग झन्डै mm -hmm. सात लाख पच्चिस हजार जस्तो मात्रै आएका रहेछन् त्यो अनि यसो हेरेँ त्यसो कति जाँदा रहेछ त हाम्रो छिमेकी देशबाट इन्डियाबाट चाइनाबाट भन्दाखेरि दुइटा देशबाट गरेर झन्डै सत्र करोड जस्तो मान्छे त घुम्न हिँड्दा रहेछन् ल सोच्नुहोस् त यहाँ त दस लाख पनि आएका छैन सत्र करोड मान्छे हिँड्दा यहाँ दस लाख पनि आएको छैन भनेपछि तिनीहरूलाई त्योमध्ये दस पर्सेन्टलाई मात्रै यहाँ फकार ल्याउन सक्यो भने कति छ छ नि अप्सन छ अनि सुरताले भनेको कुरा चाहिँ सही पनि हो है साथीहरू नेपालमा अपर्च्युनिटी एकदमै म्याक्सिमम छ जस्तो अस्ति मात्रै पर्यटन क्षेत्र कृषि क्षेत्र अनि त्यसपछि अर्को के भन्नुपर्दा आईटी आइटी क्षेत्रमा एकदमै प्रशस्त अपर्च्युनिटी छ भन्नुभएको छ पक्कै पनि हेर्नुहोस् है साथीहरू अस्ति भर्खर यो इन्डियामा हुदुद भन्ने आथेन थियो नि त्यो तपाईँले सुन्नुभयो होला होइन यो हुदुद भनेर त बिचलेको हुदुद त्यो हुदले त्यो इन्डियामा चाहिँ टक्क पारेर के गर्यो भन्नुहुन्छ भने पक्कै दस पन्ध्रजनालाई मृत्यु गरायो तर नेपालको यो मनाङ र उसमा हारे त्यही हुदुदको प्रभावले पचास साठीजनाको मृत्यु भएको यो चाहिँ दुःखद घटना हो साथीहरू तर हामीले यस्ता कुराहरूमा पर्यटन क्षेत्रमा हामी इन्भेस्टमेन्ट गर्दैछौँ त्यहाँ पनि अपर्च्युनिटी छ हामीले धेरै अपर्च्युनिटी छ जस्तो त्यहाँनिर सुरक्षाको दृष्टिकोणले हामीले केही उपाय गर्न सकेको भए होइन त्यहाँनिर पनि युवाहरूको लागि अपर्च्युनिटी एकदमै देख्छौँ होइन यस्ता कुराहरू पनि अझ ख्याल गरेर हामीले यो युवाहरूलाई विशेष गरेर युवाहरू इनर्जीका साथ अगाड़ी बढ्यौँ भने अझ राम्रो हुन्छ होइन एकदमै एकदमै हामी युवाहरूले चाहिँ अब ग्लोबल्ली सोच्नुपर्ने बेला आइसक्यो अघि भिसनले भने जस्तो थिङ्क ग्लोबल्ली चाहिँ अझै पुगेका छैन हामी सही कुरा भन्नुभयो दाजु एकचोटि फेरि पनि श्रोता साथीहरूलाई जानकारी गराउन चाहे एकदम मस्तै एकदम रमाइलो हुने प्रोग्राम यतिको रमाइलो प्रोग्राम लियो इन चेन्ज बाहेकहरू हुने जग्दैन लियो इन चेन्जबाट बोलिराखेका छौँ काठमाडौँमा रहेको रेडियो राजधानीको स्टेसनबाट बोलिरहेका छौँ भने देशका विभिन्न सातवटा एफएम स्टेसनबाट तपाईँले हामीलाई सुनिराख्नु भएको छ र आज हामी अन्टरप्रिनेरसिप अर्थात् उद्यमशीलता भनेको के हो नेपालमा के कस्ता काम र अझै झिङ्गाला र मीका कुरा गर्ने क्रममा छौँ भन्दा भन्दैदेखि पालो भएको छ एउटा व्यापारिक विश्रामको त्यसपछि फेरि मस्ती रमाइलो अनि कुरा लिएर आउँदैछ सुन्दै गर्नुहोस् रेडियो सी एफ तीन गुना कम बिजली को खपत अन्य एलईडी भागाय इन्वर्टर को समय अवधि बढ़ाने सी एफ एल मो मी और अल्ट्रा वायोलेट रेडिएशन नोजन का पचीस भाई बड़ी देश होने तीन वर्ष वारेटी का साथ में संसार भर सबै भन्दा बढी मान्यता प्राप्ती बल्ब कम्पनी सम्पूर्ण सडक रेम बिल्डिङ काठमाडौँ फोन नम्बर फोर टु फाइभ टु नाइन थ्री सेभेन फोर टु फाइभ टु नाइन फोर सेभेन मोबाइल नम्बर नाइन एट फोर वान टू सिक्स फाइभ जिरो फाइभ जिरो बेस्ट एनर्जी एन्ड इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड ये इस स्कूट बहुमुखी कैंपस जय बागेश्वरी में बीए रीबीएस में धमाधम नया भर्ना खुलो हमारा विशेषता बी ए अंतर्गत इंग्लिशी पॉपुलेशन मास कमुनिकेशन आदि ऐशिक मून गुणस्तरीय शिक्षा दक्ष तथा अनुभवी प्राध्यापक बिहानी दिवा तथा रात्रि समय अंग्रेजी नेपाली एवं दुबई माध्यम पढ़ाई होने भौतिक पूर्वाधार लेविधा संपन्न लाइब्रेरी खेलकूद इत्यादि राम्रो रामो प्रबंध पिछड़ी दलित महिला गरीब तथा जेहनदार विद्यावृत्ति को व्यवस्था कैलाश कुट बहुमुखी कैंपस जय बागेश्वरी काठमांडो जय बागेश्वरी मंदिर को ठीक पछाड़ी फोन चौवालीस पैंसठी सात शून्य सात चौवालीस पैंसठी सात शून्य सात सामुदायिक कैंपस गुण स्तरीय शिक्षा सब को पहुँच हमीक्षा पाउनुहोस् स्योर सर्ट चाँदीको सिक्का र लिचुवा एक किलो सुन पक्का सर्टहरू लागु हुनेछन् डिस होम डिलाइटफुल लाइफ स्टाइल ेश्वरमा सम्पर्क गर्नुहोला निजामती कर्मचारीको ड्रेस पनि उपलब्ध छुट सिलाइ सहित रु छ हजार नौ सय नब्बेमा The Raymond shop, Utari shop, the world trend center. Trouser fabrics for every mood. From Raymond. Happy birthday to you. Baba baba aaje mero birthday. Balla 100 varsha bhuyo. Lau, mero chhoro aba thulo bhayakecha. Ha, aina aae ra ame. भो भनेर बस्ने कि अब नागरिकता पनि बनाइदिने हो हे भगवान् आज भर्खर छोरो सोह्र वर्ष पुगेको छ जन्मदिन त राम्रोसँग मनाउन दिनुस रामु काका भोलि सबै हेरै सचिवज्यूलाई भेटेर सिफारिस लिन्छु त्यसपछि सिधै जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउला हुन्न बाबा अनि आए। लाटा हाथ पर्ने ब्ती जिला प्रशासन कार्यालय या नजिक कार्यालय नाम दर्ता कराई हर एक नागरिक वर्ष पुगिखे गा सचिव का गई नजिकैको जिल्ला प्रशासन कार्यालयता बना नभुलाऊ साथ नजिके को निर्वाचन कार्यालय या जिला प्रशासन कार्यालय सहित को मतदाता नावली में नाम दर्ता जनहित रेडियो राजुवा अभियान प्रयास लियोसिप लियोसपिरियन्स लियो इन अपोर्चुनिटी एन्ड एस लियोज परिवर्तनमा लियो लियो विश्रामपछि पुनः स्वागत छ श्रोता साथी तपाईँ धेरै प्रोग्राम लियो इन्टेन्सन राख्नु भएको छ लियो क्लब अफ काठमाडौँ सेन्ट्रल टाउनले तयार कार्य प्रोग्राममा देखेर साथी निरजसँगै म भीषण र साथसाथै सुरजदाई हुनुहुन्छ आज हाम्रो रेडियो स्टेसनमा निरज सोल्डा फिल्म खेल्छौँ कहिले आफूलाई हेर्दाखेरि तिम्रो अनुहार चाहिँ गदलो छ जस्तो लाग्यो क्या हिरो हेर त्यहाँ गएर डिरेक्टर तुलसी घिमिरालाई ल्याए पनि हेर मैले सिलेक्सन गर्ने तिमीलाई होइन भाई बाजिस ठोक्छौ आज बाजिस ठोकमा कति कति <laughs> लडिक छ साथीहरू अन्त टाढा जानै पर्दैन आज हामीसँग ओनियन फिल्मका को फाउन्डर हाम्रै स्टुडियोमा हुनुहुन्छ हो त हो त हो त अनि उहाँलाई सोध्यो भइहाल्यो भने को हिरो भन्छ ए तिमी त हिरो भन्दैनौ भैरस होली तिमी ल्याङ लाइङ गर्नै पर्दैन हाम्रो अगाडि फिल्मका पोख्त मान्छे हुनुहुन्छ क्या गफ नआएन तिमी तर निरज होला यो ओनियन फिल्मस हेर न यहाँ <laughs> <laughs> प्याजा। <laughs> प्याजा। प्याज ए प्याज म त जान्न या त नामै प्याज छ म पनि जाने यस्तो जाऊ आलु प्याज फिल्ममा कोही फिल्म खेल्ने हो भने ए सुर दाज यो किन यो अनियन भनेर प्याज चाहिँ किन राखेँ यो बरु आलु सालु राख्यो अलिक मिठो हुन्थ्यो नि किन किन प्याज राख्नु भयो होइन प्याज भनेको चाहिँ त्यसको धेरै लेयर हुन्छ नि त प्याज छोटाउँदै जाँदाखेरि काउलीमा पनि त हुन्छ होइन तर खास कुरो चाहिँ के भने यो अनियन फिल्म हामीले सुरु गर्दाखेरि चाहिँ म र अर्को मेरो दुईवटा साथीले सुरु गऱ्यौँ सुरुमा हामीलाई तिनैजना चाहिँ फिल्म हेर्न र फिल्म डाउनलोड गर्न फिल्मको बारेमा गफ गर्नु भने चाहिँ हामी एकदम रमाउने तर थुप्पो पैसा छैन खल्दीमा अनि एक दिन यसै गफै गफको सुरुमा केटा अहिले के भने ए हामी फिल्मबारे यस्तो प्यासनेट छौँ एउटा फिल्म कम्पनी खोलाउँ भने सुरुमा त सबैजना हाँस्यौँ म भैयालेँ अनि मेरो साथी छ गोविन्द शिवाकोटी भन्ने अनि त्यसबाहेक अर्को साथी छ बिबु गौतम भन्ने सुरुमा चाहिँ अनि हामीले त अब हामी त सिरियसली नै होइन प्यासनेट छौँ फिल्म कम्पनी खोलेरै छोड्छौँ भनेर लागिपऱ्यो गएर अरूहरूलाई सुनाएको के हो त्यो काम पाएन प्याज दिन्छौँ हामीलाई भनेर भने हाम्रो सर्कलमा चा� चाहिँ प्याज दिने भनेर चाहिँ गफ दिने भने हुन्थ्यो अनि हामीले चाहिँ यसो सोच्यौँ हो यार ल त्यसै अब यिनीहरूले प्याज दिने भनिहालेँ आखिर यही भन्दा यिनीहरूले हामीलाई याद गर्छन् भने हाम्रो कम्पनीको नामै प्याज फिल्म राखिदिउँ भनेर अनियन फिल्म राखिदिएको ल ल दुइटैलाई बनाउनु तर सर्ट मुभीमा लैडिक त साथीहरूलाई फेरि पनि एकचोटि जानकारी गराउनुहुन्छ एकदम मस्तेका कुरा गरिरहेको छौँ र वास्तवमा यति बिल्ला हामी पनि निर सोल्डा जस्तो हान्छौँ मान्छे मैले देखा पनि छैन देख्न पनि नपरोस् बल्ल यसरी यसरी बुझ्नुपर्छ है साथीहरू युवा भइसकेपछि कुरोलाई चाहिँ देश विकास भएन भएन भनेर कम्प्लेन गर्ने नि यसरी भीषण सोल्डा जस्तो कुरा बुझेर टा अब आफूले काम गर्नु सुरु गर्ने जस्तो भीषणले मैले अघि मलाई फोकरलाल कराइरहेको थिएँ आखिर हेन्सम त हेन्समै हुन्छ नि होइन देश नेपालहरू त कति सुन्दर कति ब्युटिफुल हाम्रो देश राम्रो देश राम्रो छँदैछ नि साथीहरू कम्प्लेन गरेर अब यसलाई अझ ब्युटिफुल बनाऊ भीषण सोल्डालाई आइडिया दियो बरू कसरी अझ एक्स्ट्रा हेर्नुसम्म बनाउन सक्छु निरज सोल्डोको भएमा खुट्टिएर दाइहरूकोमा मलाई थाहा छ कार्टुन फिल्म बढी भन्छ त्यही भएर निरज सोल्डालाई कार्टुनलाई <laughs> हेर बनाऊँ भन्ने चाहिँ मेरो धारणा है भइहाल्छ नि अब कार्टुनै गर्न बाँकी चाहिँ भीषण सोल्डाको बाँकी त्यही हो ल ठिक छ ल दाजु मैले डकुमेन्ट्रीमा चाहिँ बनाइदिउँ कि सोचिरहेको थिएँ कस्तो दाजु डकुमेन्ट्रीमै हिरो बनाइदिनु डकुमेन्ट्रीमा जस्तै पिछडिएका समाजका वर्गका मान्छेहरू भेरी हेपी है साथीहरू नेपालमा पिछडिएको समाज चाहिँ कोही पनि छैन है यो पिछडिएको सोच चाहिँ पिछडिया हुनसक्छ तर समाज पिछडिया छैन है साथीहरू यो भिजन चोटाले बेला बेलामा यो नचाहिने शब्द प्रयोग गरेर टेम्मा हान्न मन लाग्छ यतिखेर आएर निरजवलाले पनि बौद्धिक कुरा गऱ्यो ल ठिक छ अब एकचोटि बिल्ला हान्ने कार्यक्रम त सकिहाल्नु निरज तिम्रो होइन अब आशा राख्छु तिम्रो मेरो बिल्ला हान्ने छैन भनेर दाइ यो ओनियन फिल्मको कसरी स्टाब्लिस भयो भए तपाईँले र के के गर्छ त यो ओनियन्स फिल्मले त्यो पनि बताइदिनुहोस् सो अघि मैले भने जस्तो त्यो अनियन फिल्म चाहिँ त्यसरी सुरु गऱ्यौँ हामीले अहिले चाहिँ भन्दाखेरि हामीले त्यो जम्मा पन्ध्र रुपियाँमा सुरु गरेँ फिल्म कम्पनी हो किनभने तिन तिनजनाले एक एक कप चिया खायौँ ए ल तिस रुपियाँ पनि भन्छ अहिले चाहिँ पन्ध्र रुपियाँमा भन्दैन तिस रुपियाँ लाग्छ त्यो बेला चाहिँ पन्ध्र रुपियाँमा हाम्रो जमानामा पाँच रुपियाँमा एक कप चिया पाइन्थ्यो होइन अनि तिन कप चिया खाएर बनाएको हो सुरुमा चाहिँ हामीले के गर्यौँ भने अहिलेको हामी चाहिँ एकदम लक्की हो जस्तो लाग्छ क्या अहिले हेर्दाखेरि एउटा नयाँ कम्पनी खोल्छु भन्यो फेसबुकमा अफिस बनाए भइहाल्यो <laughs> यो जमाना त कहाँ थियो त पहिला थियो तिमी कुनै जमानामा के थियो ए विज्ञापन दिनु पर्थ्यो ग्राहक खोज्नु पर्थ्यो के के खोज्नु पर्थ्यो आफ्नो एडभर्टिजमेन्ट गर्नु पर्थ्यो अहिले सारा कुरा फेसबुकै हुन्छ सब तपाईँको अडियन्स पनि त्यहीँ छन् तपाईँको क्लाइन्ट पनि त्यहीँ छन् तपाईँलाई सर्भिस दिने मान्छे पनि त्यहीँ छन् तपाईँको अफिस पनि फेसबुकै हुन्छ पनि हुन्छ हरेक कुरा त्यो छ यस्तो सजिलो जमानामा बाँचिराखेका छौँ हामी हामीले अन फिल्म भन्ने फेसबुक गरेर सुरु गऱ्यौँ सुरु गऱ्यौँ फेसबुकमा ग्रुप बनायौँ ल हामी चाहिँ कम्पनी भनेर बान भन्यौँ ग्रुप हो भन्यौँ सुरुमा एउटा फिल्म मेकिङ वर्कसप गरायौँ हामी आफैले त दिने कुरो भएन सबैलाई आउँदैन <laughs> गोविन्दलाई मात्रै अलिअलि आउँछ अनि हामीले अलिअलि चिनाएको हाम्रो फिल्म इन्डस्ट्रीमा काम गर्ने जस्तै मनोज पण्डित दाई अनि अविनाश विक्रम शाह दाई उहाँ चाहिँ स्क्रिप्ट राइटर डिरेक्टरहरू चिनाएको थियौँ सो हामी उहाँ उहाँहरू सबैलाई रिसोर्स पर्सन बनायौँ र त्यसको चाहिँ हामीले एउटा वर्कसप गऱ्यौँ वर्कसपमा चाहिँ यङ मान्छेहरूलाई छ दिनको ट्रेनिङ दियौँ फिल्म कसरी बनाउने भनेर अनि त्यसपछि अर्को दुई हप्तामा गएर ल एउटा सर्ट मुभी पनि बनाऊ भनेर भन्यो त्यो वर्कसपमा अलिअलि फिल्यौँ त्यसबाट अलिअलि पैसा बचायौँ अनि त्यो वर्कसपको बचेको पैसाले अर्को वर्कसप गऱ्यौँ त्यसबाट अलि धेरै पैसा जमा भयो अनि त्यहाँबाट फेरि अर्को वर्कसप गऱ्यौँ अनि त्यो के भने वर्कसप गर्दै जाँदा चाहिँ हाम्रो यङ मान्छेहरू हुन् फेरि अलि जोस धेरै हुन्छ गर आफूले बनाएको फिल्म कतिजनालाई देखाएँ देखाए होइन हामी त्यो फेसबुकमा हुन्छ नि आफ्नो फोटो राखेपछि बल्ल गरेर नि लाइक गर भने जस्तो आफूले फिल्म बनाएको कुरोकै हेर्थ लाइक गर भनेर गर्ने मान्छेहरू पनि थिए सो त्यसले गर्दा चाहिँ अहिले चाहिँ हामीसँग सयभन्दा बढी ग्रेजुएटहरू भइसक्यो अहिले पनि हामी त्यो वर्कसप चाहिँ भनेपछि युथहरूलाई युथ फ्यामिली पाराले वर्कसप दिँदै आइरहनु भएको छ हजुर हजुर दाजु अनि अर्को कुरा दाजु मलाई अलिकति अचम्म लागेको हजुर को फाउन्डर एट ओन इन्फ्लुएम्स अनि त्यसपछि एउटा अन्टरप्रिनेरसिप प्रमोट गर्ने संस्था सेज नेपालमा पनि हुनुहुन्छ के कम्बिनेसन छ होला यो दुइटा तत्त्व बिच के छ मेरो त्यतिकै हेर्दा चाहिँ खासै के देखिँदैन तर गहिरो रूपमा जस्तै अब प्याजलाई जस्तो त्यो भित्र लेयर बाई लेयर हेर्ने हो भने चाहिँ ठुलै उ किनभने मैले चाहिँ एन्टरप्रेनरसिप प्रमोट गर्दै राखेको हो पहिला समृद्धि फाउन्डेसनमा काम गर्दा पनि एन्टरप्रेनरसिप प्रमोट गरेर अहिले सेजमा पनि एन्टरप्रेनरसिप प्रमोट गरेर सो प्रमोट गर्दाखेरि चाहिँ गफ मात्रै दिने होइन आफू पनि प्र्याक्टिस गरौँ भनेर सो अन्डियन फिल्मसमा चाहिँ मैले प्र्याक्टिकल्ली पनि सिकिरहेको छु एन्टरप्रेनरसिपको बारेमा हजुर त लागि हाम्रो निर जस्तो एक एकदम बेरोजगार मान्छे दाई भाटामा दाई तपाईँ त अन्टरप्रेनरसिप प्रमोटर मान्छे मलाई जाय लगाइदिए लगाइदिनु पर्यो भन्दै आयो भने तपाईँले के सुझाव दिनुहुन्छ दाइ? मैले सबन्दा सुरुमा त के भन्छु भने निरज तिमीलाई खान पनि नदिकन केही गर्न लगायो भने के कुरा गर्दा चाहिँ तिमीलाई खानु पनि पर्दैन भनेर सोध्छु केही न केही त होला नि होइन सुत्ने बाहेक है कोही कोहीलाई त अब सुत्ने मात्रै हुँदैन त्यो बाहेक कोहीलाई हुन्छ नि अब ए मलाई आर्ट गर्न पायो भने चाहिँ मलाई खाना पनि चाहिँदैन भन्ने हुन्छ अब मलाई पहिला जस्तो फिल्म हेर्न पाएपछि अरू केही चाहिँदैन भन्ने हुन्थ्यो अब कोहीलाई चाहिँ फोटो खिच्न पाएँ अरू केही गर् चाहिँदैन भन्ने हुन्छ नि सो त्यो चाहिँ आफ्नो पहिला त्यो प्यासन के हो त त्यो कुरा पत्ता लगाऊ भनेर सल्लाह दिन्छु अनि त्यो गर्दाखेरि चाहिँ अघि भीषणले भने ल थिङ्क ग्लोबल कुनै दिन के बन्नु छ त त्यो सेक्टरमा भनेर सोच्न लगाउँछ निरजलाले भनेको एउटा तपाईँको गफ हाँक्न पनि ठिकै छ नि त गफ आँक्नलाई एउटा आफ्नो आफ्नो पोडकास्ट सिरिज सुरु गर्ने अहिलेको अहिलेको जमानामा के गाह्रो छ र युट्युब युट्युब स्टारहरू जन्मिरहेको देश छ होइन युट्युब स्टार जन्मिरहेछन् पोडकास्ट स्टारहरू जन्मिरहेछन् केमा गफ दिन मन लाग्छ त्यो चाहिँ त्यो चाहिँ स्योर हुनु है तर गफै दिने पनि निरजको गफ अरूले सुन्छन् भने त त्यहाँ त छन् नि क्लायन्ट त्यही अडियन्स छन् नि आफ्नै केही सुरु गर्न सकिन्छ पक्कै पनि साथीहरू निरज सोल्टाले चाहिँ गफ र जिन्दगी पाल्छ भन्ने कुरा त ढुक्क भएको अघि हाम्रो सुरत दाईले भने जस्तै ए निरज सोल्टा तिमीलाई खानै नदिएपछि तिमी के गर्छौ भनेर प्रश्न गर्दा म चाहिँ गफ खान्छु भन्ने चाहिँ मान्छे हो म मा पक्कै पनि सुरतदायको अगाडि मात्रै होइन कि सबै अगाडि भन्ने एन्सर नै त्यही हो दाजु मेरो चाहिँ अहिले पनि यी रेडियोमा पनि गफै हाने त भने भीषण चोटालाई के थाहा दाइले भने चाहिँ मलाई ट्यागको चाहिँ आइडिया इज ग्रेटर देन इन्डिया भन्ने कुरा चाहिँ फेरि भन्दै गर्दा मोदी सरकार जनकपुरमा आइरहेको छ नि रे होइन फेरि म नराम्रो मान्ला तर भागै कुरो चाहिँ आइडिया इज ग्रेटर देन इन्डिया चाहिँ हो है होइन विश्व दाजु हो एकदमै हो र तर एन्टरप्रिन भन्दा चाहिँ अर्को चाहिँ गफै हाँग्यो भने एउटा कुरा चाहिँ के सोच्नु भने जहिले पनि एन्टरप्रिन भनेका चाहिँ आउटवर्ड लुकिङ हुन्छन् आफूलाई आफूलाई के बेच्नु छ होइन कि आपने क्लाइंट के खोजि mm -hmm. क्लाइंट के भू क्रिएट कर खोजिशन हो तो जहिले पनि ध्यान दिनुपर्छ र त्यो ध्यान दिनु सक्यो भने जहिले पनि त्यहाँनिर आइडेन्टिफाई गरिन्छ अनि पैसा भन्ने कुरा त अनि यस्तो अरे नि त दाजु कथा सुनेको थिएँ जस्तो यो नगरकोटको डाँडा गएर एउटा मान्छेले अनि अर्को सोल्टो मार्केटिङ गर्नु गएछ त्यहाँ गएर के भएछ भने त्यसले के भने चाहने वखो ह्यात त जुत्ता कसैको खुट्टा पनि छैन मेरो त मार्केटिङ मेरो बिजनेस त खत्रा हुने भयो भने उसले त खत्रा बिजनेस गरेको छ यही हुन्छ त उद्यमशीलता भने यो कुरो के हो यो एकदमै एकदमै हो त्यसको त म उदाहरण पनि दिन्छु जस्तै अब हामीले अन्डियन फिल्मसबाट अहिले गरिरहेको छ कि यो साना तथा मजौला उद्योगहरू हुन्छन् नि जो जसलाई चाहिँ यो भिजुअल कम्युनिकेसन भिडियो बनाउनुपर्छ र त्यसरी मार्केटिङ गर्नुपर्छ भन्ने कुरा नै उनीहरूलाई बोध नभएको रियलाइज नभएको कुरा ठाउँमा गएर हामी उहाँहरूले के भन्छौँ भने हेर्नुहोस् तपाईँले जे गरिराख्नु छ त्यसलाई भिडियो बनाएर प्रेजेन्ट गर्नुहोस् न यो त झन् धेरै मान्छेले देख्छन् भन्दाखेरि उहाँहरूलाई नयाँ कुरा रियलाइरहेको छ अब हामीले के भने भन्नु ए नेपालमा त भिडियो बनाउने कल्चरै छैन किन फिल्म कम्पनी चलाउनु भन्दा पनि हुन्थ्यो तर हामीले चाहिँ के भन्यो भने यहाँ त कसैले भिडियो नै बनाएको छैन यी सबैलाई भिडियो बनाउन सकिन्छ भनेर सोच्यौँ र अन्टरप्रेनिर भनेकै त्यही हो जस्तो लाग्छ है मलाई चाहिँ हजुर हजुर दाजु यतिखेर फेरी पनि श्रोता साथलाई जानकारी गराउनुहुन्छ यहाँ धेरै तपाईँ प्रोग्राम लियो इन चेन्ज सुनिराख्नु भएको छ आज उद्यमशीलतालाई प्रमोट गर्दै नेपालमा निकै नै राम्रो राम्रो काम गरिरहनु भएको छ युथहरूलाई अवेर गरिरहनु भएको छ सुरत गिरी दाजु हुनुहुन्छ सुरत गिरी हुनुहुन्छ दाजु आज हाम्रो स्टुडियोमा हुनुहुन्छ हामीदेखि काठमाडौँमा रहेको अहिले सार्क सम्मेलनको सार्क शिखर सम्मेलनलाई निकै नै रमाइलोसँग झक्का झिलमिली बनाएको काठमाडौँ सहरको रेडियो राजधानीको स्टेसनबाट बोलिराखेका छौँ भने तपाईँ हामीलाई नुवाकोट एफएम नुहाकोटबाट रेडियो गोर्खाली गोर्खाबाट मेरो साथी तनबाट रेडियो भानुभक्त दमौरीबाट रेडियो ढोरबाट ढुलेगौँडाबाट साथसाथै रेडियो सफलता पोखराबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ भने अहिलेसम्म हामी कार्यक्रमको मध्यभागमा आइपुग्दाखेरिसम्म हामीले गरेको कुराहरू कुनै पनि व्यवसाय र कुनै पनि काम गर्दाखेरि सेल्फ कन्फिडेन्स जुन आत्मविश्वास चाहिन्छ र प्यासन भन्ने कुरा जुन अघि दाजुले भन्नुभएको छ त्यसलाई खाना दिन भने त के गर्छस् भन्दाखेरि निरज चोडाले म त गफ हान्ड भयो भने खान्छु भने जस्तै तपाईँको प्यासन के छ त्यो तपाईँले फाइन्ड आउट गर्नुपर्ने हुन्छ र नेपालमा हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने एक आज सा। आए अब पनि बनाइदिने हो हे भगवान् आज भर्खर सोह्र सोह्र वर्ष पुगेको छ जन्मदिन त राम्रोसँग मनाउन दिनुहोस् रामु काका भोलि सबै हेरै सचिवज्यूलाई भेटेर सिफारिस लिन्छु त्यसपछि सिद्धे जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउला हुन्न बाबा अनि नागरिकता बनाएपछि मैले भोट हाल्न त ता पाउँछु आए। नि है होइन लाटा भोट हाल्न त ता अठार वर्ष पुगेको हुनुपर्छ बरु फोटो सहित मतदाता नावली परिचय पत्र में नागरिकता हाथ पर्ने बि जिला प्रशासन कार्यालय या रहेको निर्वाचन कार्यालय में गए नाम दर्ता कराई हाल हाई बाबा हाजुर सोलह वर्ष पुगिख पचिवी सिशासन कार्यालय कार्यालय या जिला प्रशासन कार्यालय सहित को मतदाता नावली में नाम दर्ता जनहित राजधानी प्रयासो विश्व प्रसिद्ध कोरियन नंबर वन एलईडी बल्ब सी एफ तीन गुना कम बिजुली खपत अन्य एलईडी सी एफ एल में जस्तु मर्कुरी सब प्रयोजन का, का साथ में संसार भर सब बड़ी मान्यता प्राप्त एलईडी बल्ब कंपनी संपूर्ण मॉडल डीसी मे उपलब्धी सेनर्जी एंड इलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड Rekmont Building Kathmandu phone number 4252937 4252947 mobile number 9841265050 Best Energy and Electronics Private Limited Aay mi garau hey aay mi garau vides pat ghar paisa pathavda aay mi garau घर पैसा पठाउनु भनेको आएमी गर्नु हो याद राख्नु होला सुरक्षित घर पैसा पठाउनु भनेको आएमी गर्नु हो ढुक्क भाइ घर पैसा पठाउनु सबैतिर सञ्जाल भएको आयामीबाट तपाईँले पैसा पठाउन र पाउन सक्नुहुन्छ संसारको हरेक कुनाबाट चाड र सुरक्षित तरिकाले बिना कुनै छनझट त्यसैले अब विदेशबाट पैसा पठाउन र पाउन सधैँ आयामी गरौ आया सोल्युसन पाउनुहोस् सोर सर्ट चाँदीको सिक्का र लिचबाट एक किलो सुन पक्का सर्टहरू लागु हुनेछ डिस होम डिलाइटफुल लाइफ स्टाइल Leo Leo in leadership. Leo in Leadership Experience Leo in Opportunity and इन Leo in एस लियोज Ma, Leo Leo <laughs> साथीहरू तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लियो इन्चिएन लियो इन्चुएन्स कार्यक्रम लगभग नेपालका आठवटा रेडियो स्टेसनमा एकैपटक सुन्दै हुनुहुन्छ भीषण चौटाले मस्ती गफ गरेर आएको छ अनि मैले पनि मस्तीका गफ गरिरहेको छु साथीहरू भीषण चौटाले अलिक भर्खर भनिहालेँ कम्प्युटर मैले यहाँ थियो एउटा माउस थिएन माउस पनि जोडिदिइहालेँ अनि भीषण चौडाले के भन्यो भने यो वेब खोलानु वेब रे होइन अनि के खोल्ने के फेसबुक रे होइन हे भयो भने भन्ने चिज कस्तो चिज बनायो होला भन्दै थियो क्या सायद अघि सुरत दाईले भनेको कुरालाई यहाँ ट्याक्क हामी जोड्यौँ भने सायद अन्टरप्रेनरसिप भन्ने कुरा डेडिकेसन भन्ने कुरा पनि यही कुरा हो साथीहरू किनभने तपाई के काम गर्दै हुन्छ के कुरालाई फोकस गर्दै हुन्छ त्यो कामलाई फोकस गरेर हिँड्नुभयो भने यो फेसबुक आजभोलि दैनिक खानीभन्दा अनि बढी हामी फेसबुक चलाएका छौँ त्योभन्दा अलिकति फरक भएर हामीले उद्यमशीलता कुरालाई तपाईँको इन्ट्रेस्टलाई पनि यो फेसबुकमा जस्तै हामीले दिमाग लाएर टाइम दिएर हामी बिहानदेखि बेलुकासम्म पनि टाइम बिताइदिन्छौँ नि होइन फेसबुकमा त्यसरी गऱ्यौँ भने सायद मेरो विचारमा उद्यमशीलता भनेको पर्फेक्ट उद्यमशीलता हुन्छ नि त दाजु हो एकदमै फेसबुकै चलाइराख्ने लाइभ पनि फेसबुकमै पनि केही न केही गर्न सकिन्छ उद्यमशीलता जस्तै उदाहरणको लागि अहिले यो सोसियल मिडिया मार्केटिङ भनेर छ नि त्यसको यस्तो धेरै डिमान्ड छ क्या हरेक ब्रान्डलाई हरेक और अर्गनाइजेसनहरूलाई और अहिले फेसबुक जस्तो सोसियल मिडियामा कसरी आफ्नो इमेज बनाउने कसरी त्यहाँ छाउने भन्ने छ त्यो कसले थाहा हुन्छ था? त फेसबुक चलाएर बसिलाई थाहा हुन्छ था? नि कसरी प्रमोट गर् अन्त त्यति मात्रै नभएर साथीहरू एउटा कुरा त कुरा तपाईँलाई अनौठो लाग्छ लाग्दैन नेपालमा अस्ति भर्खर मैले एकजना साथीलाई भेटेको ए साथी तँ के गर्छ स्याहार भन्दा मैले त आइएनजिओमा जागिर पाएँ यार भने होइन कसरी पाएँ स्याहार तैँले कसरी चिनिस् भन्दा त मैले त्यो आइएनजिओको पेज त्यो त्यो पेजमा गएर जहिले पनि त्यहाँ अपर्च्युनिटी राख्थेँ त्यसको लिङ्क सेयर गर्दा गर्दा गर्दा त्यसले मलाई नोटिस गरेको छ नोटिस गरेछ अहिले त जागिरै पायो भनिदियो कि <laughs> मैले निरे निरेल सोर्टाको साथीहरू निरल सोर्टाको मलाई मनपर्ने बानी भनेकै जे कुरालाई पनि सिक्वेन्स मिलाएर कुरा गर्छु सुरत भाइ तपाईँले पनि विचार गरिराख्नु र अर्को कुरा फेरि पनि एकचोटि भन्न चाहिँ प्रोग्राम लियो इन चेन्ज मस्तै गरिराखेका छौँ रेडियो राजधानी स्टेसनबाट बोलिराखेका छौँ भने तपाईँले हामीलाई देखेर काठमाडौँमा रहेको रेडियो राजधानीबाट बोलिराखेका छौँ नुवाकोट एफएम नुवाको रेडियो गोर्खाली गोर्खा मेरो साथी एफएम तनाहु रेडियो भानुभक्त धमौली रेडियो ढोरबाट हड्युले गाउँदा साथसाथ रेडियो सफा पोखराबाट पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ एकदमै मस्तै गरिराखेका छौँ स्टेसनमा आज सुरत गिरी हुनुहुन्छ उहाँ चाहिँ इन्टरटरप्रियरसिप प्रमोटर हुनुहुन्छ साथसाथै यो ओनियन फिल्म सुन्दाखेरि ए कस्तो प्याजे फिल्म रहेछ भन्दा पनि खतरा फिल्म है साथीहरू खतरा फिल्म प्रडक्सन गर्ने कम्पनी हो साथीहरू सुरताइ हजुरलाई अघि मैले सोध्न भुलिराखेको कुरा यो सेज नेपालको जुन हजुर चाहिँ यो नेसनल कोअर्डिनेटर हुनुहुन्छ के हो त यो सेज भने यो सेज भनेको चाहिँ मैले समृद्धि फाउन्डेसनमा हामीले अन्टरप्रिनियरसिप प्रमोसनमा काम गर्दै जाँदाखेरि एउटा रियलाइज भएको कुरा चाहिँ के भने नेपाल जस्तो देशमा चाहिँ अब हामीलाई चाहिँ स्कुल लेभलदेखि नै डक्टर बन इन्जिनियर बन्नु पाइलट बन्नु भनेर सानैदेखि सिकाउँछन् है तर सानैदेखि हामीलाई के कुरा चाहिँ सिकाउँदैन भने त्यसलाई जागिर चाहिँ कसले दिन्छ चा mm -hmm. त त्यो डक्टरलाई त्यो इन्जिनियरलाई त्यो पाइलटलाई जागिर कसले दिन्छ र त्यो जागिर दिने मान्छे बन है भनेर चाहिँ कहिले पनि सिकाउँदैन अनि mm -hmm. मेबी त्यही कारणले गर्दा पो कि नेपालमा यो बेरोजगारी प्रतिशत चाहिँ छयालिस पर्सेन्ट अनि मान्छे चाहिँ बरु mm खुरुखुरु -hmm. भिजा हानेर बाहिर जान जान चाहिँ सजिलो होइन नेपालमै के गरौँ भन्दा चाहिँ छैन त्यही भएर नि यसो सोच्दै जाँदाखेरि नेपालमा चाहिँ जा यो सानैदेखि स्कुलमा विद्यालयमा हुँदैदेखि चाहिँ यो आन्टरप्रिनरसिपको बारेमा सिकाउनु पाइयो भने चाहिँ नेपालमा धेरै उद्यमीहरू बन्थे कि भनेर यो सेज नेपाल भन्ने मैले सुरु गरेको र अहिले यसबाट चाहिँ हामी स्कुल स्कुलमा गएर स्कुलको बच्चा चाहिँ तिमीहरूको आफ्नो वरिपरि पनि अपर्च्युनिटी छ है तिमीहरू पनि एन्टरप्रिनर बन्न सक्छौ र एन्टरप्रिनर भने यस्तो हो भनेर सिकाउँदै हिँडिरहेको छ दाई भन्नु चाहिँ हेप्पी <laughs> चाहिँ हालौँ है किनभने नी, किनभने निरेजरलाई पनि बच्चै छ बच्चा होइन साथीहरू किनभने हामी बच्चा बच्ची भन्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने उनीहरूले फेरि हेपेर फेरि हे ए फेर दाइले के भने यार भनेर सोध्यो फेरि दाइको क्लासै वा फेरि सिकाउनु पर्ने कुरा पनि राम्रो छ सिकाउनु भने त गाह्रो हुन्छ भनेर मात्र भन्थे लडिक चाहिँ ठुलो भयो यति कुरा गरिस निरसो एक, एक फिट निरसोल्टा बढ्यो यति कुरा गरेपछि साथीहरू यति यतिखेर हामी सिज नेपालका नेसनल कोअर्डिनेटर र को, को फाउन्डर ओनियन्स का को सुरत सुरजगिरी दाजु हाम्रो स्टेसनमा हुनुहुन्छ दाजु अघि भर्खर हामीले कुरा गऱ्यौँ नेपालमा केही गर्न सकिन्न नेपालको रिसोर्सेसहरू चाहिँ केही पनि गर्न सकिन्न सोल्डे अब त जिन्दगीमा मैले केही पनि गर्न सकिनँ ल सोल्डी खाडे मुलुकमा जाने पासपोर्ट बनाएर हिँडिहाल भनेर हामीले देख्ने गर्छौँ भइराखेको छ र नेपाल सरकारको लेटेस्ट तथ्याङ्क अनुसार एप्रोक्सिमेटली लगभग बाह्र सयदेखि पन्ध्र सय युवा शक्ति चाहिँ आज विदेश पलायन भइराखेको छ नेपालमा केही पनि छैन नेपालमा केही गर्न सकिन्न अब मेरो जिन्दगी चाहिँ डुब्नेवाला छ भनेर उदाएको को सूर्य चाहिँ विदेशतिर देखेर गइराखेको अवस्था छ नेपालमा के के गर्न सक्छन् उनीहरूले तपाईँ एज अ अन्टरप्रिनरसिप प्रमोटर भएर नेपालमा गर्न सक्ने कामहरू के के हुनसक्छन् त्यो पस्टाइदिनुहोस् न नेपालमा गर्न सक्ने कामहरू धेरै छन् जस्तै मैले अघि पनि भने पर्यटनमा एकदमै राम्रो छ म चाहिँ सन् दुई हजार बे बेला बेलामा कामबाट फुर्सद भयो कि नेपालको विभिन्न ठाउँमा ट्रेकिङ गर्न हिँडिहाल्छु पदयात्रा गरेर हिँडिहाल्छु मैले बाह्रतिर जस्तो ठाउँमा गरिसकेँ त्यहाँ हेर्दाखेरि नेपाल जस्तो सुन्दर देश त कमै होला र त्यो कुरा चाहिँ हेर्नलाई यदि हामीले सही मार्केटिङ गर्न सक्ने र सही तरिकाले मान्छेलाई म्यासेज गर्न सक्ने हो भने हाम्रो गाउँ गाउँमै आउँछन् पर्यटकहरू चाहिँ जस्तै अहिले त्यो घले गाउँको कुरा हेर न घले गाउँमा त्यो होमस्टेको लागि भनेर कति टुरिस्टहरू आउँछन् होइन त्यस्तो त हाम्रो हरेक गाउँ गाउँमा गर्न सकिन्छ अरूहरूले उहाँ के अरे माउन्टेन भन्ने त हाम्रो त यहाँ ढिस्का पनि त्योभन्दा अग्लो छ अरू विदेश विदेशमा एक्चुली मैले एकजना विदेशीलाई सँगै ट्रेकिङ लिएर गएको मैले उसलाई सोधेँ सुरुमा तिमी के गर्छौ त एक्सपिरियन्स छ कि छैन भन्दा उसले के ए मा म यो माउन्टेन साउन्टेन ट्रेकिङ गरिरहेको मान्छे हो यो हिँडिरहेको मान्छे हो भनेर भन्यो भरि यहाँ लाँदा त यहीँ चिसापानीको डाँडा चढाउँदाखेरि उसको सातो भयो उसले के भन्दा तिमीहरूको देशको यो माउन्टेन त कति अग्लो हुँदो रहेछ भन्दाखेरि ए त्यसो भए तिमीहरूले भनेको माउन्टेन त हाम्रो लागि ढिस्का हो त्यस्तो त त्यो त हामी पानी पदेर गर्दै चढिदिन्छौँ सो मैले भन्न खोजेँ अनि के भने नेपालमा त्यस्तो सुन्दर छ त्यस्तो अपर्च्युनिटी छ त्यो एउटा पर्यटन व्यवसाय गर्न सकिन्छ अर्को चाहिँ यो खेती खेतीकिसानीमा पनि हाम्रो चाहिँ अहिले एकदम यो सब्सिस्टेन्स ओरिएन् ओरिएन्टेड फार्मिङ छ खालि त्यही आफै उमारौँ आफै खाउँ भन्ने खाले मात्रै छ यो क्या स्क्रब गरौँ अनि यो उमारेको कुरा बेचेर यसलाई कमर्सियली लगाउँ भन्ने छ अहिलेसम्म प्र्याक्टिस भएको छैन त्यो गर्न सक्ने पनि एकदमै धेरै उ छ जस्तै विदेशबाट हाम्रो फर्केका नेपालीहरूले पनि कतिले को जस्तै कोहीले बु बुङ्गुरुपालन गरिराखेको कोहीले नयाँ अलैँची खेती गरिरहेको कहिले कक कसैले कफी खेती गरिरहेको छ त्यो चाहिँ उहाँ गएर गर्नुभन्दा यहाँ यहीँ गर्दा पनि त्यो गर्न सक्ने अवस्था छ तर त मेरो विचारमा जस्तै रेडियो प्रोग्राम सुनिराख्नुभएका साथीहरूको पनि कतिसँग यो विचार होला यो विमर्श होला पैसा भएको भयो यार मैले कम कमसेकम 2 लाख रुपियाँ लगानी गरेर अहिले कुनै बिजनेस स्टार्ट गर्न सकेँ साँच्ची नै दाइले भन्नुभयो जस्तो काममा सुरु गर्थेँ होला मसँग पनि त आइडिया छ तर मसँग पैसा छैन बरु एक लाख पचास हजार रुपियाँ चाहिँ ऋण मागेर खाली मुलुकमा गएर चाहिँ एक महिनामा दुई महिना तिन महिना काम गरेर चाहिँ तिर्न सकिन्छ भने नेपालमा चाहिँ दुनियाँसँग चाहिँ मागेर चाहिँ चलाउन त गाह्रो छ नि दाई त्यस्तो अवस्था भएको मान्छेलाई सेजले केही गर्छ त्यो चाहिँ अब त्यो मान्छेहरूलाई नै चाहिँ अहिले हामीले सपोर्ट गर्नु सक्ने चाहिँ भइसकेका छैनौँ तर कुनै दिन चाहिँ हामीले ती मान्छेहरूलाई नै सपोर्ट गरौँ भन्ने हो अहिले चाहिँ हामीले त्यही भएर जसरी पछि ठुलो भइसकेपछि चाहिँ उद्यमी बन्छु अब ऋण लिन्छु रिक्स लिन्छु भन्नलाई गाह्रो हुन्छ किनभने यत्रो वर्ष आमा बुवाले दुःख गरेर पढाए त्यसपछि अब त छोराले छोरीले कमाएर ल्याउली भन्यो झन् पो लिएर अर्को केही उद्यम सुद्यम गर्छु उल्टो पैसा माग्यो भने त बुवा आमा पनि रिस्क आउँछन् तर सानैदेखि नै सानैदेखि त्यो सिक्दै जाने र पछि पढाइ चाहिँ उद्यमशीलता गर्नु न स सकुन् भनेर अहिले म सिकाउँदै चाहिँ हिँडिराखेको छु र शेष नेपालले अब अहिले चाहिँ उनीहरूलाई प्रत्यक्ष रूपमा सपोर्ट गर्न नसक्ला तर पछि चाहिँ हामी पनि सपोर्ट गर्न खोजिराखेका हौँ अहिहरूको यो इच्छा चाहिँ छिट्टै पुरा होस् अनि हाम्रो नेपालका युवाहरू चाहिँ नेपाल उयो बाहिर अन्तर्राष्ट्रिय प्लानमा चाहिँ कमी आओस् दैनिक बाह्र सय छत्तरको सङ्ख्या घटेर सयभन्दा पनि असफ जिरो होस् भन्ने अपेक्षा हाम्रो यो भर्खर बन्दै रहेको साग सम्मेलनले पनि यो कुरा एड्रेस गरोस् होइन त दाजु यो गर्छ होला गर सायद यो तिनका हाम्रा नेता हाम्रा जो चाहिँ त्यहाँ ड्यास्कमा बस्ने जनताहरू अहिले जहिले हामी डिस्कसन गरेर आएको छ सबैलाई यो कुरा जानकारी छ नै अनि दाजु यो अघि तपाईँले सेज नेपाल पनि भन्नुभयो होइन जस्तो अन्टरप्रेनरसिपमा युवाहरूलाई पनि अब कति अरूलाई मात्रै जस्तो अघि शिक्षा पनि कति घोकन्दे गरौँ अब स्किलफुल पनि बनाऊ। अब युवाहरूलाई कसरी सिकाउँ भन्ने कुरा पनि दिनुभयो जस्तो तपाईले यो उद्देश्य जङ्ग जङ्क्सन ओके फाइन उद्देश्य जङ्गसन होइन दा दाजु हजुर यो पनि प्रोग्राम एउटा चलाइराख्नु भएको छ जहाँ अघि अस्ति हामीहरू एकचोटि पनि प्रवेश गराएको थियौँ यसको बारेमा हाम्रो साथीहरूलाई टक्क अलिक मजा तरिकाले भनिदिनुहोस् न के हो यो अब उद्देश्य जङ्गसन भने चाहिँ अघि मैले भने जस्तो हामीलाई स्कुल लेभलमा विद्यालय लेभलमा चाहिँ पछि वाट ठुलो भएर के भन्ने भन्दा डक्टर इन्जिनियर पाइलट भनिरहेकोमा हामीले चाहिँ के भने उद्देश्य चाहिँ त्यो मात्र होइन उद्देश्य अरू पनि लियौँ उद्देश्य भने चाहिँ उद्यमी बन्ने पनि उद्देश्य हुनसक्छ भनेर सिकाउनको लागि यो कार्यक्रम सुरु गरेको अहिले चाहिँ हामीले करिब पाँचवटा जस्तो स्कुलमा रेगुलरली गरिरहेछौँ हामीले के गर्छौँ भने स्कुलका विद्यार्थीहरूलाई छानिएका केही विद्यार्थीहरूलाई ल्याएर एकचोटिमा बिसदेखि पच्चिसजना विद्यार्थी ल्याएर उनीहरूलाई चाहिँ उनीहरूको उद्देश्य सोध्ने उनीहरूको के छ उनीहरूलाई केमा प्यासनेट छ भनेर सब कुरा सोध्ने र उनीहरूलाई उद्यमशीलता पनि छ है तिमीहरू एन्टरप्रेनर बन्न सक्छौ तिमीहरू नै हो एन्टरप्रेनर बन्ने एन्टरप्रेनर बन्नलाई चाहिँ अर्कै खालि मान्छे हुनु पर्दैन जो पनि बन्न सक्छ भन्ने कुरा चाहिँ सिकाउँछौँ चाह। र त्यसमा के पनि गर्छौँ भने उनीहरूलाई एउटा स्याम्पल बिजनेस प्लान पनि बनाउनु लगाउँछ बिजनेस प्लान बनाउनु किन कलेजसँग कुराख्ने स्कुल लेभलदेखि नै सक्छन् भने एउटा स्याम्पल सानो सिम्पल बिजनेस प्लान चाहिँ बनाउन सिकाउँछ हजुर दाजु यतिखेर पनि श्रोता साथीहरूले हाम्रो रेडियो कार्यक्रम लिओ एन सुनिराख्नु भएको छ र म पनि केही उद्यम गर्छु म पनि केही अब व्यापार गर्छु म पनि त नेपालमा भएको रिसोर्सेसहरूलाई चाहिँ युज गरेर म पनि केही गर्छु अलिकति खतरा काम गर्छु भनेर सोचिराख्नु भएको छ भने तपाईँले यतिखेर सेज नेपाल दाईहरूको जुन सेज नेपाल छ सुर फेसबुकमा पनि भेट्न सक्नु हामीले तपाईँले म्यासेज गर्न सक्नुहुन्छ निरज के भन्नु खोज्दैछौ अँ मैले अहिले चाहिँ दाई अलिकति टक्क हेर्दै गर्दा यसो हाम्रो समयले अलिकति अलिकति नजिक नजिक टक टक्क छुट छुट चलाएर देखिएँ होइन यता हेर्दाखेरि अलिकति रमाइलो कुरा है दाजु युवा होइन तपाईँ हजुर म अब खासै युवा चाहिँ भनिराख्दिनँ तर युवा नै हो इनर्जी युवाको छ इनर्जी त सधैँ नै युवाको हुनेछ अभेस ल दाइलाई शुभकामना अनि दाजु बिहे त भएको छैन नि है बिहे चाहिँ गरिहाल्ने छैन अनि कतिजना गर्लफ्रेन्ड दाजु नजाँडेर भन्नु चाहिँ हाम्रो साथीहरू सुन्नु आज होइन यो त मेरो के अरे यो ज्यानलाई नै रिक्स हुने कुरा त नभन होला हौ यतिखेर दाईको अघि हाम्रो निरज वर्लालाई निरज वर्डले तिमी हिरो बन्यो कि म हिरो बन्ने ओन्डियन फिल्मसमा भनेर कुरा गर्दै गर्दाखेरि दाईको अलिकति हुलियाको बारेमा हुन्छु दाइले यतिखेर रेड एन्ड ब्ल्याक कलरको माउन्टेन ब्ल्याक स्टोन आइ दाजु को नर्थ स्टाइलको ज्याकेट लाउनु भएको छ टक आएर जिन्स प्यान्ट लाउनु भएको छ कपाल टक्क आएर मिलाउनु भएको छ टक्क आएर सेल्फिङ गर्नु भएको छ र हेर्दाखेरि अब नेपालको नाम चाहिँ हिरो जस्तो देखिनुहुन्छ दाई दाई अलिकति सिरियसली भएर भनिदिनु के छ कतिको मस्ती हुँदो रहेछ यो अन्टरप्रिनरसिप प्रमोट गर्दै हेर्दाखेरि र गर्लफ्रेन्डहरू कल आउला कसैले फ्रड गर्न खोज्ला नि त्यस्तो के छ ति प्रसेप्टै गरिहाल्ने उमा चाहिँ छैन म अब आई लभ माई फ्रिडम भेरी मच होइन आई वान्ट टु फर द नेक्स्ट फ्यु इयर्स भनौँ होइन त्यसपछि त्यो फस्ने कुरा त छँदैछ तिमी के फ्री छैनौ म फ्री छु चल्टी फ्रिज डल्लै कुरा लुगा आयो है जातिहरू ठिकै छ दाइसँग एकदम मस्तीको कुरा गरिरहेको थियौ एकदमै रमाइलो कुरा गरिरहेको छौँ अब दाजु तपाई आज अ यङ हुनुहुन्छ होइन नेपालमा एउटा युवाले युवा युवाले युवाको युबा, युबा थ्रुबाट केही गर्न सक्छ भन्ने सोच अगाडि बढिराख्नु भएको छ हाम्रो नेपालका युवाहरूमा जुन एउटा फ्रस्ट्रेसनका कुराहरू आइरहन्छ कहिले म यो काम गर्नु सक्दिनँ यार म बाहिरै जान्छु यार अथवा बाउ आमाको हाम्रो सोसाइटी पनि त्यस्तै छ दाजु किनभने यसो गाउँघरको छरछिमेक हेर्ने हो भने ऊ पल्ला गाउँको छोराले छोर ऊ पल्ला त कमाएर ठुलो बिल्डिङ बनायो मेरो छोरो त पढाएको छ मास्टर्स कम्प्लिट गरेँ भन्छ ब्याचर्स कम्प्लिट गरेँ भन्छ तर पैसा कमाउँदैन अर्को छोरो एसएलजी पास गरेर सोल्टो उहाँ के साउदी अरेबियामा कतारमा गएर उसले त महिनामा त नौ के अरे हजार पैँतालिस हजार पढाउन थालिसक्यो अनि <laughs> बाउ आमाले छोरा पढ्ने छोड्दैमा भन्छन् यस्तो व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ त्यस्तो व्यक्तिहरूलाई म के भन्न चाहन्छु भने सकेसम्म छिटै गरौँ होइन पढाइ सडाइ सक्छु मास्टर सक्छु पिएचडी सक्छु अनि त्यसपछि म एन्टरप्रिनर बन्छु अथवा त्यसपछि म जागिर खोज्न थाल्छु भन् भन्नुभन्दा पढ्दैखेरि सुरु गर्ने नि किनभने ल एक वर्षमा ब्याचलस पास हुने त चालिस पचास हजारजना मान्छे छन् नि त्यो ब्याचलस पास गरेर गर त दे के ठुलो कुरा बर होइन त्यो ब्याचलर्स सुरु गर्दैदेखि बरू आफ्नै केही उद्यम सानै स्केलमा भए पनि सुरु गर्ने अथवा जागिरै गर्ने हो भने सा अहिलेदेखि बुझ्न थाल्ने अहिलेदेखि एक्सपिरियन्स गेन गर्न थाल्ने होइन मैले त अडभाइस दिँदै पनि हिँडिरहेको ब्याचलर्स गर्ने मास्टर्स गर्ने त कति मान्छे निस्किन्छ निस्छन् वर्षमा हजारौँ मान्छे निस्किन्छन् त्योभन्दा नयाँ के भएर नयाँ के भएर र आफ्नै देशमा गएर नाम कमाउनु छ दाम पनि कमाउनु छ सबै कुरा गर्नु छ भने चाहिँ पहिल्यैदेखि सोचौँ र अर्को कुरा चाहिँ के भने हामीले समाजमा के चाहिएको छ त्यो कुरा खोजौँ र नेपालको जस्तो यसमा चाहिँ सोसल एन्टरप्रिनेर बन्ने नि ठुला अवसरहरू छन् mm -hmm. किनभने नेपालमा धेरै सोसल प्रब्लमहरू छन् जसलाई चाहिँ एन्टरप्रिनेरियल एउटा उद्यमी भएर सल्भ गर्न सकियो भने धेरै नै अपर्च्युनिटीहरू छन् र म चाहिँ मेरो एउटा दुईवटा कुरा चाहिँ के भन्न चाहन्छु भने एकदमै छिटो सुरु गरौँ सकिन्छ भने एसएलसी पछिको विधामा नै खाली नबसौँ mm -hmm. केही नयाँ स्किल सिकौँ नयाँ एक्सपिरियन्स गरौँ अब विद्यार्थीभन्दा फ्रीमै काम गर्दैन त केही फरक परेन एक्सपिरियन्स त आयो नि होइन त्यो एउटा भन्छु र अर्को चाहिँ के भने जहिले पनि पैसा भएर बिजनेस गर्ने होइन पैसा नभएर पैसा कमाउनको लागि बिजनेस गर्ने हो हो हो होइन र पैसै भए त किन बिजनेस गरिराख्नु पर्थ्यो र पर्ने भन्ने हो र अर्को चाहिँ जहिले पनि सोच ग्लोबलै राख्ने हो ठुलो सोच राख्ने भन्छन् एउटा बिएसक्यू भन्ने फर्मुला हुन्छन् होइन थिङ्क बिग रे तर स्टार्ट स्मल रे सानो के केही त सुरु गर्न सकिन्छ होला नि कुनै दिन भाटभटिनी स्टोर खोल्नु छ भने पहिला एउटा किरानो पसल होला नि त सुरु गर्ने त पहिल्यै भाट भटिनी सोच्ने होइन पहिला किराना पसल सोचौँ त्यहाँ पुगिन्छ कुनै दिन भन्ने चाहिँ सोच्नुपर्छ हजुर अनि दाजु अर्को कुरा अर्को कुर प्रसङ्ग कोठाउन चाहेँ म अब हजुर यो अनियन फिल्मसको कोफाउन्डर पनि हुनुहुन्छ होइन अब हाम्रा रेडियो सुनेर बसिराख्नुभएका साथीहरूले दाजुबाट के बेनिफिट लिन सक्छन् यो जस्तै म फिल्म करियरमा बनाउँछु म डकुमेन्ट्री मा चाहिँ खतरा गर्छु म कार्टुन इस्टु म कार्टुन बनाउँछु त्यस्ता कसैको भिजन हुनसक्छ त त्यसमा चाहिँ हामीले ओनियन फिल्मसँग कसरी कन्क्ट गर्न सक्छौँ अनियन फिल्मसले चाहिँ हामीले त्यो यङ कर्ड्स भन्ने फिल्म मेकिङ वर्कसप गरेर हुन्छु हुन्छौँ र त्यसमा सहभागी हुनसक्छन् र जो जो हाम्रो युवा साथीहरू सहभागी हुनुहुन्छ उहाँहरूले चाहिँ अधिनसम्ममा फिल्मेकिङका बेसिक कुराहरू सबै सिक्नुहुन्छ सिनेमेटोग्राफी कसरी हेर्ने डिरेक्सन कसरी गर्ने स्क्रिप्ट कसरी लेख्ने अथवा एडिटिङ कसरी गर्ने भनेर अनि त्यो सकेपछि उहाँहरूले दुई हप्तामा गएर एउटा सानो फिल्म नै बनाउनुहुन्छ र त्यसबाट एक्सपिरियन्स भएपछि उहाँहरूले अझै सेल्फ लर्निङ गर्दै गर्दै इस्ट्याब्लिस फिल्म मेकरै बनाउन चाहिँ हामीले सहयोग गर्छौँ र त्यसको लागि चाहिँ हाम्रो अनियन फिल्मसको फेसबुकमा पेज पनि छ वेबसाइट पनि छ त्यसमा फलो गर्दै गर्नुभएको हुन्छ युवा साथीहरूले अर्को चाहिँ अब उद्यमशीलतामा इन्ट्रेस्ट हो अरू कुरामा हो भने चाहिँ उहाँहरूले मलाई फेसबुकमा अथवा अरू सोसियल मिडियामा मलाई चाहिँ सम्पर्क गरेर सल्लाह सुझावहरू लिन पनि सक्नुहुन्छ तर लेट्स एक्ट है गफ मात्रै नगरौँ अब काम सुरु गरौँ भन्न चाहन्छु सायद मेरो विचारमा पनि हामीहरू नेपालीहरूलाई हेर्दाखेरि अब हामीले गफ हान्डर बस्ने भन्दा पनि काम गरेर आफ्नो जीवन बिताउने समय यही हो जस्तो लाग्छ अनि मात्र हाम्रो देश विकास भन्ने छ अनि मात्र अझ यो सुन्दरतालाई अझ सुन्दरता अथवा निर्माण गर्न हामी सफल बन्नेछौँ जसरी के यो जति के ताती अनि के बुढी ताती भन्छ दाजु मलाई त्यो त आएन होइन जस्तो अहिले हाम्रो नेपालमा एटलिस्ट परिवर्तन त छ जस्तो अहिले साग सम्मेलनको एकदमै तयारी भइरहेको नेपाल अलिकति भन् झिलमिली भएको छ थ्याङ्गर सार्क सम्मेलन भइरहेछ सा। मलाई त खुसी लागिरहेछ यो समयमा पनि भइरहेछ तर यसरी काम गर्दा आत्तिर नगरौँ मतलब सायद मेबी केही गल्ती हुनसक्छ हाम्रो युवाको क्षेत्रमा युवाहरू त विशेष गरेर एकदमै आत्तिने पनि चलन धेरै हुन्छ यो कुराहरूले एकदमै ख्याल गरेर अगाडि बढ्यौँ भने सायद देश त विकास हुन्छ तर अलिकति प्रडक्टिभ अथवा लङ टर्म अथवा सस्टेनेबिलिटी भन्ने कुराहरूलाई पनि याद गरेर गऱ्यौँ भने हामी एज युवा अर्थात् देश विकासमा होस् अथवा समाज विकासमा होस् अथवा व्यक्तिगत विकासमा सबै कुरा मजा टिया पुग्छ भन्ने कुरा दाइको एकदमै आवाजबाट एकदमै सुनिरहेको छ भिसन्चुरलाई एकदमै हाँसिरहेको छ अब दाजु हाम्रो लगभग हामीसँग अलिअलि थोरै थोरै समय बाँकी छ अब तपाईँ एज अ यङ अन्टरप्रेनर्स भनेर आफूले चिनाउनुहुन्छ अनि फिल्म मेकर भन्दा पनि चिनाउन चाहनुहुन्छ अनि एज अ सोसियल एक्टिभिस्ट समाजसेवामा पनि एकदमै खटिनु भएको हुन्छ अनि अस्ति भर्खर तपाईँ ग्लोबल इकोनोमिक समिटमा होइन अँ ए वर्ल्ड इकोनोमिक समिटमा इन्डिया पनि गएर आउनुभयो अब तपाईँको एक्सपिरियन्स र अनुभवले चाहिँ नेपाली युवाहरूलाई के भन्न चाहन्छु जस्तै त्यो अस्ति म त्यो वर्ल्ड इकोनोमिक को रिजनल समिटमा विश्वभरिबाट बत्तिसजना छानेकोमा म पनि एकजना परेको थिएँ त्यहाँ गर्दा चाहिँ मैले के पाएँ भने जुनै पनि देशमा जहाँ विकास भइरहेछ जहाँ युवाले राम्रो काम गरिरहेछन् त्यहाँ उनीहरू चाहिँ गफ मात्र गरिराखेका छैनन् है उनीहरू चाहिँ काम पनि गरिराखेका छन् र म नेपालका युवालाई के भन्न चाहनु चाहन्छु भने जे कुरामा प्यासन छ जे कुरामा इन्ट्रेस्ट छ त्यसमा गरौँ त्यसमा थालिहालौँ त्यसमा जस्तै भन्छ नि मलाई मानौँ अहिले यहाँ चक्रपथबाट नयाँ मान्छेहरू पुग्नु छ भने हरेक ठाउँमा ग्रिन लाइट कुरेर अनि सबै ठाउँमा सबै ठाउँमा लाइट चाहिँ ग्रिन बलेपछि मात्रै म मा घरबाट हिँड्छु भन्यो भने त म कहिले पनि पुग्दिनँ नि अहिले त्यहाँ मेरो घर अगाडिको लाइट ग्रिन भए पुग्यो अहिले त्यहाँसम्म पुगौँ त्यसपछि अर्को लाइट सोचौँला सो लेट्स टेक स्मल स्टेप्स बट कङ्क्रिट स्टेप्स भन्न चाहन्छु र जसलाई चाहिँ फ्रस्ट्रेसन लाग्छ हामीले के गर्नु सक्दिनँ जस्तो लाग्छ भने त्यो युवाहरूलाई म नेपाल घुम्न आग्रह गर्छु काठमाडौँभन्दा बाहिर गएर हेरौँ यु विल फिल प्रिभिलेज टु हेभ बिन बर्न एन्ड रेज इन काठमाडौँ एन्ड यु विल फिल भेरी लक्की देन यु विल स्टार्ट वर्किङ हजुर दाजु यतिखेर फेरि पनि म एकचोटि श्रोता साथलाई अवगत गराउनु चाहिँ प्रोग्राम लियो इन्चेन्ज यतिको मस्त यतिको रमाइलो यतिको झिङ्गाला गफ गफ गर्ने प्रोग्राम लियो इन्चेन्ज बाई गरौँ कुनै हुन सक्दैन सुरु दाई अर्को कुरा हामी लगभग लगभग कार्यक्रमको बिट मार्ने क्रममा छौँ र नेपालमा गभर्मेन्ट जुन हाम्रो सरकारी तौरबाट अहिलेसम्म हामी पर्सनल कुरा गऱ्यौँ सरकारले चाहिँ के कस्ता काम चाहिँ के कस्ता प्रोग्रामहरू ल्यायो भने चाहिँ नेपालमा रहेका हामी जस्ता युथले चाहिँ अलिकति राम्रो ससेन खालको रोजगार गर्न पाउँछौँ र भनौँ अन्टरप्रिनरसिप अथवा भनौँ उद्यमशीलतालाई अझ माथि प्रमोट गर्न सक्छन् तपाईँको विचारमा मेरो विचारमा त्यो सरकारले त्यो लगानीको वातावरण उद्यमशीलताको वातावरण बनाइदिन चाहिँ एकदमै जरुरी छ जस्तै मैले अहिलेसम्म बुझ्न नसकेको कुरा हाम्रो सरकारको एउटा बुझ्न नसकेको कुरा चाहिँ हाम्रा त्यही नेपाली दाजुभाइहरू गएर विदेशी बाबुकोमा गएर काम गर्दा चाहिँ हुने हाम्रो राष्ट्रियतालाई केही नहुने त्यही विदेशी बाबुले आएर नेपालमा उद्योग खोल्छु भन्यो चाहिँ हाम्रो राष्ट्रियता खतरामा पर्छ मैले अहिलेसम्म बुझ्न नसके चाहिँ आखिर गएर नेपाली युवा दाजुभाइ गर कतारमा अरू गल्फ कन्ट्रीको काम गर्नै छ भने त्यही उद्योगलाई नेपाल ल्याउन सकेँ झनै राम्रो होइन र आफ्नै देशमा बसेर काम गर्थेँ त्यो लेभलमा एउटा लगानीको वातावरण बनाउन जरुरी छ र उद्यमशीलता गराउन एकदमै जरुरी छ र कम्पिटिसनको वातावरण बनाउन एकदमै जरुरी छ हामी कार्यक्रमको का अन्त्य अन्त्यक्षणमा आइसकेका छौँ दाजु र रेडियो सुनेर बसिरहनु भएको साथीहरूलाई चाहिँ कुनै अब म चाहिँ खतरा खालको बिजनेस गर्न स्टार्ट गर्न लागेँ एउटा अन्टरप्रियरसिप बन्न इच्छा जगेँ उद्यमी बन्न चाहेँ आफ्नै खालको नयाँ स्व इच्छाको बिजनेस गर्न चाहेँ मसँग आइडिया भएन म अब सुरत दाईलाई अस्ति रेडियो प्रोग्राममा सुनेको थिएँ सुरत दाईले चाहिँ कल गर्नु पऱ्यो भनेर भन्नु पऱ्यो भने हजुरको कन्ट्याक्ट एड्रेस त्यसपछि इमेल एड्रेस त्यसपछि nga sura kasari mein na sakchan hamra sathiyon le मलाई फेसबुकमा सुरत गिरी नै भनेर खोज्यो भने समवत म मात्रै भेटिन्छु होला किनभने नाम अलि युनिक छ त्यही भएर नत्र म मैले चाहिँ मेरो एउटा ब्लग पनि चलाइरहेको छु विगत पाँच वर्षदेखि डब्लुडब्लुडब्लु www.suratgiri.com सुरत गिरी डट कममा गएर मेरो आर्टिकलहरू पढ्नेदेखि लिएर मलाई कन्ट्याक्ट गर्नु पनि सक्नुहुन्छ र इमेल एड्रेस चाहिँ मैले सुरत एट समृद्धि डट ओआरजी भन्ने चलाइरहेको छु एसयुआरएटिएच सुरत एट द रेट एसएएमआरआइडिडिएचआई डट ओआरजी त्यसमा गर्नु भएन हुन्छ अथवा मलाई फेसबुकमा म्यासेज पठाउनु भयो भने पनि मैले ढिलो तर रिस्पोन्ड चाहिँ अवश्य गर्छु ढिलो हुनसक्छ तर रिस्पोन्ड चाहिँ अवश्य गर्छु पक्कै पनि अब दाजुको मोबाइल नम्बर मोबाइल नम्बर चाहिँ नाइन एट हुन्छ तिनीहरूलाई खालको नाइन एट फाइभ वान जिरो डबल सेभेन फेरि चुट्टो रहेछ दाजु नाइन एट फाइभ वान जिरो डबल सेभेन फोर थ्री जिरो ल पक्का बेलुका दाजुको मोबाइलमा दस पन्ध्रवटा म्यासेज पक्का हुने भयो फेसबुकमा एड गर्दा त दाइ अलि व्यस्त अलि हेन्सम्म मान्छे पनि हुनुहुन्छ त्यस कारणले जो तले एड गरेको एड गर्नुहुन्न त्यसलाई गर्दै गर्दा एक्सेप्ट गर्नुहुन्न गर्दै गर्दा यसो म्यासेज गर गर दा पठाएर दाजु यस्तो गर्नु पाए हुन्थ्यो भनेर पनि म्यासेज गरिदिनु भने दाइलाई अझ मस्तीसँग उहाँले एक्सेप्ट गर्नुहुन्छ भन्दै दाजुलाई एकदमै धेरै धेरै धन्यवाद धन्यवादको पोको त यही शब्दै हो होइन दाजु अब अरू त दिने उयो दाजुले आफूले हामीलाई सिकाइरहनु न उद्यमशील बनाएर अब गरेपछि पैसो कमाए चाहिँ दाजुलाई पोको चाहिँ पक्कै वाला छौँ भन्दै कार्यक्रम आइदिनु भयो सुनिदिनु भयो सुनाइदिनु भयो अरूलाई सायद अरू साथीले मस्ती गर्नु बेला अपेक्षा गरेका छु थ्याङ्क यू सो मच दाजु थ्याङ्क यू टू हजुर साथीहरू साथसाथै आजको कार्यक्रम लियो इन चेन्जको हामी लगभग लग लगभग अन्त्यतिर आइराखेका छौँ यतिखेर हामी काठमाडौँमा रहेको रेडियो राजधानीबाट स्टेसनबाट बोलिराखेका छौँ तपाईँ हामीलाई नुवाकोट एफएम नुवाकोट रेडियो गोरखाली गोरखा मेरो साथी एफएम तनहु रेडियो भानुभक्त धमौली रेडियो ढोरबाटै डुले र रेडियो सफलता पोखराबाट सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रम सम्बन्धी कुनै सल्लाह सुझाव प्रतिक्रिया अनि गुनासाहरू छन् भने तपाईँलाई हामीलाई हाम्रो फेसबुक पेज लियो इन चेन्ज रेडियो प्रोग्राममा फलो गर्न सक्नुहुन्छ साथसाथै तपाईँले कुनै जिज्ञासा पठाउनु मन छ भने तपाईँलाई हाम्रो इमेल हामीलाई सम्पर्क गर्दै गर्नुहोला भन्दै र नजिकै गरेको साग शिखर सम्मेलन झकास हुनेवाला चाहिँ हामी पनि झकास मानेर आफूलाई सरकारले दिएको विधामा मनोरञ्जन गर्नुहोस् रमाइलो गर्नुहोस् भन्दै देखेरको लागि साथै निरज नेउपाई म भीषण भन्छु टाटा बबाई तपाईँको जय होस् complete regular station